नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियोअर्पण एक सय चार तब्लु पाँच मेगाडसँगै इन्टरनेट अनलाइनमा भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा केही दिनअघि सार्वजनिक एसएलसी परीक्षाको नतिजाका सम्बन्धमा थप विवरणहरू बाहिर आउने क्रम जारी छ जिल्ला शिक्षा कार्यालय नतिजाको प्रारम्भिक तथ्य बाहिर ल्याएको छ समग्रमा केही सरकारी विद्यालय सबैको नतिजा कमजोर देखिएको छ चितवनमा कुल एक सरकारी विद्यालयले एसएलसी परीक्षामा सहभागिता जनाएका थिए तीमध्ये एक विद्यालयको नतिजा पचास प्रतिशत पनि छैन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त जानकारी अनुसार भरतपुर नगरपालिकाभित्रका सरकारी स्कूल को नतीजा पनी निके कमजोर देखिए सावजनिक नतीजा अनुसार जगतपुर गा का दुईवटा स्कूल सारदनगर, गावि को एवटा स्कूल टप थ्री भि परेका सदरमुकाम का विद्यालय काउले दारेचोक और माड़ी क्षेत्र का विद्यालय भापना निके पछाड़ी पड़ेगा सरस्वती मावी मधु पूरीले कुल पैँतालिस प्रतिशत विद्यार्थी पास गर्न सफल भएको छ त्यस्तै सिद्धार्थ माभि जगतपुरका एकतिसमध्ये एकजना मात्र विद्यार्थी फेल भएका छन् किरण माभि शारदानगरको उन्नाइसमध्ये अठार विद्यार्थी पास भएका छन् एसएलसीमा सबभन्दा बढी नारायणी नमुना उच्च माभि भरतपुरबाट एक सय परीक्षामा सहभागी भएकोमा सातजना विशिष्ट श्रेणी छप्पन्नजना पहिलो श्रेणी र चालिसजना दोस्रो गरी कुल एक सय पास भएका छन् त्यस्तै भानु माविबाट एकानब्बेजनाले परीक्षा दिएकोमा पचहत्तरजना पास भएका छन् सदरमुकामभित्रका जम्मा छवटा सरकारी विद्यालयले जिल्लाको नतिजालाई उछिनेका छन् जिल्लाको नतिजा चौसठी दशमलव सात सुना रहेको छ निजी र सरकारी गरी कुल नौ नौ सय उनासत्तरी सहभागी भएकोमा छ हजार चार सय पचास विद्यार्थी पास भएका छन् समग्रमा हेर्दा जम्मा बाइस विद्यालयको नतिजा जिल्लाको नतिजाभन्दा बढी छ जिल्लाको भन्दा कम नतिजा हुनेमा राष्ट्रिय मा मावि कृष्णपुर सत्र नम्बर कैलाशनगर मावि एकतिस मा मा नम्बरमा चितवन उच्च मावि चौतिस नम्बर सिद्धिविनायक मावि छत्तिस नम्बरमा परेका छन् भरतपुर नगरपालिकाभित्रका पाँचवटा मात्र विद्यालय टप टेनमा परेका छन् यसैबीच चिदवनबाट एक सय आठ निजी स्कुलले एसएलसीमा विद्यार्थी सहभागी गराएकोमा बिसवटा स्कुलले शत प्रतिशत सफलता हात पारेका छन् सबैभन्दा बढी विद्यार्थी सहभागी गराएर शत प्रतिशत नतिजा ल्याउनेमा सनराइज आवासीय माभि भरतपुर रहेको छ शत प्रतिशत नतिजा ल्याउनेमा सदरमुकाम क्षेत्रका जम्मा आठवटा विद्यालय छन् शैक्षिक सत्र सुरु भएको दुई महिना बिते पनि विद्यालयमा पुस्तक अभाव अझै कायम छ कक्षा नौ र दसका पुस्तकहरू पर्याप्त नभएको विद्यार्थीहरूको गुनासो छ पुस्तक अभाव भए पनि निभाविक पुस्तकहरू बिक्री नभएर जनक शिक्षा सामग्री केन्द्रको गोदामै थन्किएका छन् कक्षा आठसम्मका सात लाख पुस्तक बिक्री नभएर गोदामै रहेको जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय भरतपुरका प्रमुख दिलबहादुर अधिकारीले बताउनुभयो कक्षा नौ र दसका किताब भने कम्तीमा तिस हजार थान अपुग रहेको उहाँले जानकारी दिनुभयो षयका पुस्तकहरू मात्र अभाव रहेको उहाँको भनाइ छ नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रमुख दलहरू संहिताका विषयमा सहमति नजिक पुगेको दावी गर्नुभएको छ प्रेस यूनि चितवन शाखा के हिजो भरतपुर में आयोजना पत्रकार सम्मेलन में बोलते उपसभापति पौडे एमाओवादी एकल जातीय राज्यवा पशी हटि सकता ने छिट्टी सहमति होने वता वहां माओवादी इस संविधान सभा एकल जातीय संहिता नबनेक भे संविधान निर्माण भईसने वहाँ का दावी थी पौडे शासकीय स्वरूप का विषय में दलहबीच अंतिम संसदीय प्रणाली में सहमति होने वहां संविधान निर्माणमा देखेका विवाद एकपछि अर्को गरी टुङ्गिँदै गएको बताउनु भयो उपसभापति पौडेलले एमाले र एमाओवादीका कारण छब्बीसजना सभासद् मनोनितमा ढिलाइ भएको युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले नेकपा एमालेको नवौं महाधिवेशनले संसदीय दलका नेता केपी शर्मा ओली नै सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुने दावी गर्नुभएको छ एमाले पन्ध्र सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरेकाले नै ओली सर्वसम्मत अध्यक्ष बन्ने उहाँको दावी छ नेकपा एमाले प्रचार विभाग चितवनले हिजो भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बस्नेतले महाधिवेशनको अन्तिम समयसम्ममा वरिष्ठ नेता माधव कुमार नेपाल प्रस्तावक र अध्यक्ष झन्नाथ समर्थक रहेर ओलीलाई अध्यक्षमा सहन गर्ने बताउनु उहाँले अध्यक्ष खनाल र वरिष्ठ नेता नेपाललाई पार्टीको अध्यक्षको वरिष्ठ नेता बनाई सम्मान व्यक्त गर्नुपर्ने बताउनु चितोवन क्षेत्र नंबर चार में प्रधानमंत्री सुशील कोईला जनता को चाहना अनुरूप काम करना न सके एमए जितने दावी महिला नेत्री छेत्र नंबर चार के उम्मीदवार पार्वती रावल को पक्ष में जनलहर सीर्जना हो पटक एमए को पक्ष में नतीजा आने वहां को फलफुल तथा तो तरकारी थोक व्यवसाय सङ्घले हिजो भरतपुर नगरपालिकामा धर्ना दिएको छ तरकारी थोक बजार विस्थापित र विगठन गर्ने उद्देश्य अनुरूप आह्वान गरेको टेन्डर खारेजीको माग गर्दै उनीहरूले धर्ना दिएका हुन् बिहान आठ बजीदेखि साँझ छ बजीसम्म थोक बजार बन्द गरी नगरपालिकामा धरना दिएको सङ्घका महासचिव मुकुन्द प्रसाद गौतमले जानकारी दिनुभयो बाल श्रमिक वृद्ध दिवसको अवसरमा रत्नगरमा आयोजना गरिएको चित्रकला तथा निबन्ध प्रतियोगिताका विजेताहरूलाई हिजो पुरस्कार वितरण गरिएको छ सामुदायिक सेवा केन्द्र रत्नगरको आयोजना तथा रत्नगर नगरपालिका र युनिसेफ नेपालको सहयोगमा प्रतियोगिता भएको थियो चित्रकला प्रतियोगितातर्फ पशुहाट केन्द्रका सुस्मिता दराई प्रथम नेपाल उच्चमा केन्द्रकी माया लामा द्वितीय देवावली केन्द्रका सतारखान तृतीय र सान्तुनातर्फ सन्देश लामा नेपाल उच्चमा केन्द्र शमसुद्दिन आलम देवली केन्द्र र सिर्जना पर्जा बालवाटा र भएका थिए साथै निबन्धतर्फ प्रथम रमाइलो बस्ती केन्द्रका प्रेमबहादुर माझी द्वितीय पशुआट केन्द्रका अञ्जना कुमार र तृतीय नेपालो जमावी केन्द्रकी माया लामा भएकी थिइन् कार्यक्रमका प्रमुख अतिथि रत्नगर नगरपालिकाका का कार्यकारी अधिकारी सहदेव प्रसाद श्रेष्ठले विजेताहरूलाई पुरस्कार वितरण गर्नुभयो विजेताहरूलाई शैक्षिक सामग्रीसहित नगद पुरस्कार वितरण गरिएको केन्द्रकी कोषाध्यक्ष पार्वती नेवानीले जानकारी दिनुभयो पुरस्कार वितरण कार्यक्रममा रत्नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बादर टोल टोलबिका संस्था नगर समन्वय समिति र बाबुराम गौतम कार्यक्रम संयोजक पार्वती नेपाने इलाका प्रहरी का प्रमुख टिका बहादुर कार्की लगायतले मन्तव्य राख्नु भएको थियो कार्यक्रम भूपेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो चितवन उद्योग संघले आइतबारदेखि खैरनी नगरपालिकामा में प्लास्टिक जन्ने फ्लोर हस्तकला बनाने तालीम सुरूक लघु घरेलू तथा साना उद्योग कोष रू तथा साना उद्योग महासंघ को सहयोग में तालीम को तथा साना उद्योग महासंघ केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव तारा प्रसाद पौड़े उदघाटन कर तेईस जना महिला सहभागितालीमा गीता सिंहले सहजीकरण गर्नुहुनेछ कार्यक्रममा स्मारिका महिला वच तथा ऋण सहकारी संस्था खैरेनीकी अध्यक्ष कमला रोखा चितवन उद्योग सङ्घकी कार्यसमिति सदस्य प्रतिमा श्रेष्ठ चितवन उद्योग सङ्घका कार्यक्रम अधिकृत युगवस्ती सङ्घका कार्यालय सचिव गोविन्द पौडे लगायतले मन्तव्य राखेका थिए कार्यक्रम चितवन उद्योग सङ्घका गोष्ठी सेमिनार संयोजक सूर्यप्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ एसएलसे परीक्षाको नतिजा सन्तोषजनक बनाउन केमा सुधार गर्नुपर्ला ए परीक्षा प्रणाली विशिक्षण सिकाइ क्रियाकलाप र सी पाठ्यक्रम र भौतिक सामग्री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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ टेउडा बिरगञ्ज सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मोगलिन औ विषय काठमाडौँ मुगलिन द पोखरा र प्रासी परासी बुटोल सडक खण्ड पनि खुल्ला छन् सौवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस खबर खबरसँगै बिहान सात बजेको अर्पण स्थानीय समाचार आजको लागि सकियो ध्रुवराज खनाज्ञा चाहन्छु नमस्कार यस अर्पण स्थानीय